मा ड़ो ड़ो ड़ो मा मा। ै इन्टरनेट लाइनमा सुनिरहनु भएको बिहान एघार बजेको आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरू शिव मन्दिरहरूमा पूजाआर्धना गरी मनाउँदैछन् साउन महिनाको हरेक सोमबार शिवको व्रत बसे मनले सुताएको इच्छा पूरा हुने जनविश्वास रहेको छ विशेष गरी महिलाहरू हरियो रङ्गका वस्त्र चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँसो लागेको छ यसैबीच साँझदेखि देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको छ देवघाटमा बोलबम मेला भर्नको लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुकको भारतबाट समेत भक्तजनहरू देवघाट आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ रातिदेखि भक्तजनहरूको देवघाटमा उपस्थिति भए पनि आज बिहानदेखि सोक्रम बढेर गएको छ महिला र पुरुष पहेँलो वस्त्र धारण गरी स्नानको लागि देवघाट गएका छन् गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज देशभर गुरु पूर्णिमा पर्व मनाइँदैछ प्राचीनकालको गुरुकुल शिक्षाबाट सुरु भएको यस पर्वमा विद्यार्थीले आफूलाई विद्या विनय र सुष्टता प्रदान गरी मार्गदर्शन गराउने गुरुहरूलाई सम्मान गर्ने गर्छन् आजको दिनले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाड र आत्मीयता बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ यस पर्वले गुरु र विद्यार्थीबीचमा आत्मीयता श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रलाई आदर्श एवं सेवामूलक बनाई अघि बढ्न पर्ने निर्देशन गर्छ नेकपा माओवादीका अध्यक्ष मोहनभय देखिरले दोस्रो संविधान सभा चुनावका लागि नेताहरू भोट माग्न गाउँमा गएमा आफूले बाँकी नराख्ने चेतावनी दिनुभएको छ चार दलका नेताहरू चुनाव हुनुपर्छ भन्दै गाउँ जाने र नेकपा माओवादीका चुनाव हुनुहुँदैन भनेर गाउँ जाँदा हुन सक्ने उहाँको भनाइ क्रान्तिकारी पत्रकार महासंघ मकवानपुरले आज बिहान हेटोडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहमति बिना नै पेलेरले चुनाव गर्न खोजेमा कुनै पनि हालतमा चुनाव नदिने बताउनु संविधान चुना सभा चुनावको लागि अहिलेको सरकार चार दलीय सिन्डिकेट खारेज हुनुपर्ने गोलमेज सभा गरेर राजनैतिक दलहरूबाट नै सरकार गठन हुनुपर्ने उहाँले बताउनु भयो एकीकृत माओवादीसँग धेरै कुरामा विमति भएर अलग भएकाले फेरि सजिलैसँग पार्टी एकता हुन नसक्ने उहाँले बताउनु सहमतिबाट सबै प्रक्रिया खारेज गरेर आएमा चुनावमा जान्छौ तर पेलेर जान खोज्यो भने हामी पनि चुनाव हुन दिन्नौ वैद्यले भन्नुभयो कम्युनिस्ट पार्टी का संस्थापक पा महासचिव पुष्पलाल श्रेष्ठ को पैंतीस स्मृति दिवस आज विभिन्न कार्यक्रम मनाई विक्रम सम्मत उन्नाइस सौ उन्नबे साल सार पन्द्र गति रामिशाह को भंगेरी में जन्मिक्ष्पलाल को साल साउन निधन पुष्पलाल के पहल में दुई हजार छ साल में भारत को स्थापना दुई हजार बाईस साल कम्यूनिस्ट पार्टी विभाजन होने क्रम में दुई हजार पच्चीस व्यवस्था विरुद्ध संयुक्त जन कार्यदिशा ल्याउनु भएको थियो नेताभन्दा नीतिलाई ने प्रधान बनाउनुपर्छ भन्ने पुष्पलालको विचारमा नेपालका कम्युनिष्ट पार्टीहरू हिँड्न नसकेको भन्दे आलोचना हुने गरेको छ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रेस वक्तव्य निकालेर पुष्पलालको सिंगो राजनैतिक जीवन सबैका लागि सदैव प्रेरणादायी भएको उल्लेख गर्नुभएको छ मङसेरचारमा हुने संविधान सभा चुनावको लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ सरकार राजनैतिक दल उम्मेद्वार दलका कार्यकर्ता सञ्चार माध्यम र गैर सरकारी संस्थाहरूको लागि आचार संहिता लागू गरेको निर्वाचन आयोगले जनाएको छ आचार संहिता लागू भएपछि सरकारले नियमित बाहेक अरू नियुक्ति सरुवा बढुवा र नयाँ कार्यक्रमहरू गर्न पाउने छैन निर्वाचन अभियानमा देशको स्वतन्त्रता राष्ट्रिय अखण्डता राज्य शक्ति बहुदलीय प्रजातन्त्र मानवाधिकार तथा स्वतन्त्र न्यायपालिकामा आशा पाउने आचार संहितामा उल्लेख छ आचार संहितामा प्रत्यक्ष उम्मेद्वारले बढीमा दस लाख र समानुपातिक उम्मेद्वारले पचहत्तर हजार रुपियाँसम्म खर्च गर्न पाउने व्यवस्था छ ग्यास ग्यास ने ने ग्यास नेपाल ग्यास उद्योग सङ्घले आन्दोलनरत ग्यास विक्रेताहरूको मागका विषयमा आशा गर्ने भएको छ त्यसका लागि दिउँसो ग्यास उद्योग सङ्घको केन्द्रीय बैठक बस्दैछ आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घको मध्यस्थतामा भएको वार्ता निष्कर्षमा नपुगेपछि थप छलफलको लागि आज केन्द्रीय बैठक बस्न लागेको ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनु प्रति सिलिन्डर कमिसन बढाउनुपर्ने गुणस्तरहीन सिलिन्डर बजारबाट हटाउनुपर्ने लगायतका सात बुधे माग राख्दै ग्यास विक्रेताहरू चार दिनदेखि आन्दोलनमा छन् माग पुरा नभएसम्म ग्यास खरिद नगर्ने ग्यास विक्रेता सङ्घ काठमाडौँका अध्यक्ष चन्द्रबहादुर थापाले बताउनु प्रधानमन्त्री सिन्झबेले संसदको माथिल्लो सदनको लागि भएको निर्वाचनमा आइतबार ठूलो विजय पाएको मतदानपछिको अभिमत सर्वेक्षणमा देखिएको छ यसले त्यहाँको राजनीतिमा स्थिरताको संकेत देखिएको छ यस अनुमानित विजयले संसदका कुनै सदन सरकारको नियन्त्रणमा रहने देखिएको छ यसको अभावमा स्थगेको सानो अवधिका अन्य छ प्रधानमन्त्रीले कानून निर्माण गर्ने कार्यमा समस्या भोगेका थिए यसले अबको हात बलियो बनाउनेछ जापानलाई दुई दशकसम्मको आर्थिक कमजोरीबाट जोगाउन संरचनागत सुधारका लागि ले यस्तो क्षमता प्रधानमन्त्रीलाई आवश्यक छ र सोह्र वर्ष मुनिको साफ जिएमेसी फुटबल प्रतियोगितामा आज नेपाल अफगानिस्ता अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ खेल पराह्र चार बजे दशरु हुनेछ अघिल्लो खेलमा भुटानलाई सात सुन्नेको फराकिलो अन्तले हराएको नेपाल आज पनि खेल जित्दै सेमी यात्रा सुनिश्चित गर्ने योजनामा छ अफगानिस्तानलाई जितेमा नेपाल समूह जडको एक खेल बाँकी सधैँ सेमी पुग्नेछ अफगानिस्तानले अघिल्लो खेलमा पाकिस्तानसँग बराबरी खेलेको थियो समूह एमा नेपालको तीनो पाकिस्तान अफगानिस्तानको एक एक अङ्क छ भने भुटान अङ्कविहीन छ हवस् त बिहानजी कर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार